अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धिको स्वैच्छिक प्रोटोकल दुई हजार छ प्रस्तुत प्रोटोकलका पक्ष राष्ट्रहरू देहाय बमोजिम गर्न सहमत भएका छन् महासन्धिका व्यवस्थाहरूको उल्लङ्घन भएबाट पीडित भएको भनी दावी गर्ने त्यस्तो पक्ष राष्ट्रको क्षेत्राधिकारभित्रका व्यक्तिहरू वा त्यस्ता व्यक्तिहरूको समूहबाट वा तर्फबाट सूचना प्राप्त गर्ने र सो सम्बन्धमा विचार गर्ने सक्षमता अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी समितिमा भएको स्वीकार गर्दछ दुई प्रस्तुत प्रोटोकलको पक्ष नभएको महासन्धिको कुनै पक्ष राष्ट्रसँग सम्बन्धित कुनै पनि सूचना समितिले ग्रहण गर्ने छैन धारा दुई समितिले देहाएका अवस्थाहरूमा कुनै पनि सूचना ग्राह्य मान्य छैन त्यस्तो सूचना बेनामी भएमा त्यस्तो सूचनाले सो सूचना पेश गर्ने अधिकारको दुरुपयोग गर्ने भएमा वा महासन्धिका व्यवस्थाहरूसँग मेल नखाने भएमा सोही कुरा समितिले अगाडि नै जाँचबुझ गरिसकेको भए वा अन्तर्राष्ट्रिय अनुसन्धान वा निरूपणको अन्य कुनै कार्यविधि अन्तर्गत जाँचबुझ भइसकेको वा जाँचबुझ भइरहेको भए उपलब्ध सम्पूर्ण घरेलु उपचारहरूको उपयोग गरि नसकिएको भए उपचारको लागि दिएको निवेदनको कार्यवाही अनुचित रूपमा लम्ब्याइएको वा प्रभावकारी उपचार प्राप्त गर्न सकिने सम्भावना नभएको अवस्थामा यो नियम लागू हुने छैन त्यस्तो सूचना स्पष्ट दुराशयमा आधारित रहेको वा पर्याप्त रूपमा स्थापित नगरिएको भए प्रस्तुत प्रोटोकल लागू भएको मितिपछि पनि त्यस्तो सूचनाका विषयवस्तुहरू निरन्तर कायम रहेको अवस्थामा बाहेक त्यस्ता सूचनाका विषयवस्तुहरू सम्बन्धित पक्ष राष्ट्रहरूको लागि प्रस्तुत प्रोटोकल लागू हुनुभन्दा अगावै घटेको भए धारा तिन प्रस्तुत प्रोटोकलको धारा दुईमा गरिएको व्यवस्थाको अधिनमा रही, आफू समक्ष पेस गरिएको कुनै पनि सूचना समितिले गोप्य ढङ्गमा पक्ष राष्ट्रहरूको जानकारीमा ल्याउनेछ प्रापक पक्ष राष्ट्रले त्यस्तो विषय र सो सम्बन्धमा आफूले कुनै उपचार अवलम्बन गरेको भए सो कुराहरू स्पष्ट गर्दै छ महिनाभित्र समिति समक्ष लिखित रूपमा स्पष्टीकरण वा विवरणहरू पेस गर्नुपर्नेछ धाराचार एक सूचना प्राप्त भएपछि र तथ्यमा प्रवेश गरी निर्णयमा पुग्नु अगावै कुनै पनि समयमा पक्ष राष्ट्रले आरोपित उल्लङ्घनका पीडित वा पीडितहरूलाई सम्भावित अपूर्णीय क्षति हुनबाट रोक्न आवश्यक पर्ने अन्तरिम उपायहरू अवलम्बन गर्ने पनि समितिले सम्बन्धित पक्ष अविलम्ब विचारका लागि अनुरोध गरी पठाउन सक्नेछन् दुई यस धाराको उपधारा एक अन्तर्गत समितिले आफ्नो सोविवेक प्रयोग गरेको अवस्थामा सो कुरालाई सूचनाको ग्राहता र सूचनाको तथ्य उपणय भएको मानिने छैन धारा पाँच प्रस्तुत प्रोटोकल अन्तर्गतका सूचनाहरूको छानबिन गर्दा समितिले गोप्य बैठक गर्नेछ सूचना उप छानबिन गरेपछि आफ्नो कुनै सुझाव वा सिफारिसहरू भए समितिले सम्बन्धित पक्ष राष्ट्र तथा दिने व्यक्तिलाई पठाउनेछ धारा छ एक कुनै पक्ष राष्ट्रले महासन्धिमा व्यवस्था गरिएका अधिकारहरूको गम्भीर वा सिलसिलाबद्ध उल्लङ्घन गरेको भरपर्दो सूचना समितिले प्राप्त गरेमा त्यस्तो सूचनाको छानबिनमा सहयोग गर्न र यस उद्देश्यका लागि सम्बन्धित सूचनाका सम्बन्धमा आफ्नो भनाइ पेश गर्न त्यस्तो पक्ष राष्ट्रलाई आह्वान गर्नेछ दुई सम्बन्धित पक्ष राष्ट्रबाट पेस हुन सक्ने भनाई तथा आफूलाई उपलब्ध अन्य कुनै भरपर्दो सूचनालाई ध्यानमा राखेर रा, समितिले छानबिन गर्न र अविलम्ब समितिलाई सो सम्बन्धमा जानकारी गराउन आफ्नो एक वा एकभन्दा बढी सदस्यहरूलाई खटाउन सक्नेछ आवश्यक भएमा र सम्बन्धित पक्ष राष्ट्रहरूको सहमतिमा त्यस्तो छानबिन अन्तर्गत स्वपक्ष राष्ट्रको इलाकामा भ्रमण गर्ने कुरासमेत पर्न सक्नेछन् तीन, त्यस्तो छानबिन ठहरहरू परीक्षण गरेपछि समितिले टिप्पणी र सिफारिसहरू समेत संलग्न गरी त्यस्ता ठहरहरू सहित सम्बन्धित पक्ष राष्ट्रलाई पठाउनेछ चार समितिले पठाएका त्यस्ता ठहर टिप्पणी र सिफारिसहरू प्राप्त गरेको छ महिनाभित्रमा सम्बन्धित पक्ष राष्ट्रले आफ्नो भनाइ समिति समक्ष पेश गर्नुपर्नेछ पाँच त्यस्तो छानबिन गोप्य ढङ्गमा सञ्चालन गरिनेछ तथा कार्यवाहीका सम्पूर्ण चरणहरूमा पक्ष सहयोग खोजिनेछ धार सात एक समितिले प्रस्तुत प्रोटोकलको धारा छ अन्तर्गत सञ्चालन गरिएको छानबिनको जवाफमा सम्बन्धित पक्ष राष्ट्रले अवलम्बन गरेका उपायहरूको विवरण महासन्धिको धारा 35 अन्तर्गतको आफ्नो प्रतिवेदनमा समावेश गर्नका लागि आह्वान गर्न सक्नेछ दुई धारा छको चा उपधारा चारमा उल्लेखित छ चा महिनाको अवधि समाप्त भएपछि आवश्यक भएमा समितिले सम्बन्धित पक्ष राष्ट्रलाई त्यस्तो छानबिनको जवाबमा अवलम्बन गरिएका उपायहरूबारे आफूलाई जानकारी गराउन आह्वान गर्न सक्नेछ धारा आठ प्रत्येक पक्ष राष्ट्रले प्रस्तुत प्रोटोकलमा हस्ताक्षर वा अनुमोदन गर्दाको बखतमा वा त्यसमा सम्मेलन गर्दा धारा छ र सातमा व्यवस्था भएमोजिम समितिको सक्षमता आफूले स्वीकार नगर्ने भनी घोषणा गर्न सक्नेछ धारा नौ संयुक्त राष्ट्रसङ्घका महासचिव प्रस्तुत प्रोटोकलको अभिलेख अधिकारी हुनेछ धारा दस प्रस्तुत प्रोटोकल महासन्धिको हस्ताक्षरकारी राष्ट्र तथा क्षेत्रीय एककृत सङ्गठनबाट हस्ताक्षरका लागि तिस मार्च दुई हजार सातदेखि न्युयोर्क स्थित संयुक्त प्रधान कार्यालयमा खुला हुनेछ धारा एघार प्रस्तुत प्रोटोकल महासन्धिको अनुमोदन वा सम्मेलन गरेका हस्ताक्षरकारी राष्ट्रहरूबाट हस्ताक्षर, हस्ताक्षर हुनुपर्नेछ प्रस्तुत प्रोटोकल महासन्धिबाट औपचारिक रूपमा पुष्टि गरेका वा त्यसमा सम्मिलित भएका हस्ताक्षरकारी क्षेत्रीय एकीकृत संगठनबाट औपचारिक पुष्टि हुनुपर्नेछ महासन्धि अनुमोदन गरेको औपचारिक रूपमा पुष्टि वा सम्मिलन गरेको र प्रस्तुत प्रोटोकलमा हस्ताक्षर नगरेको कुनै पनि राष्ट्र वा क्षेत्रीय एकीकृत संगठनबाट सम्मिलन हुनको लागि प्रस्तुत प्रोटोकल खुल्ला प्रो रहनेछ क्षेत्रीय एकीकृत संगठन भन्ना कई निश्चित क्षेत्र सार्वभौम राष्ट्र के महासंधि रस्तुत प्रोटोकल ने निर्देशित करने विषय संबंध में तस्तों संगठन का सदस्य राष्ट्रीय सक्षमता हस्तांतरण करी गठन कई संगठन समझना पर्द तस्ता संगठन तिनी को औपचारिक पुष्टि वा सम्मेलन को लिखत में महासंधि रस्तुत प्रोटोकल ने निर्देशित कर विषय संबंध में आपको सक्षमता घोषणा करदन आफ्नो सक्षमताको सीमाको कुनै आधारभूत परिवर्तन भएपछि त्यस्ता सङ्गठनहरूले अभिलेख अधिकारीलाई जानकारी गराउनु पर्नेछ दुई प्रस्तुत प्रोटोकलका पक्ष राष्ट्रहरू भन्ने सन्दर्भ आफ्नो सक्षमताको सीमाभित्र त्यस्ता सङ्गठनहरूका हकमा समेत लागू हुनेछ तीन धारा तेह्रको उपधारा एक र धारा पन्ध्रको उपधारा दुईको प्रयोजनका लागि क्षेत्रीय एकीकृत संगठनले दाखिला गरेको कुनै पनि लिखतको गणना गरिने छैन चार आफ्नो सक्षमताभित्र रहेका विषयहरूमा क्षेत्रीय एकीकृत संगठनहरूले पक्ष राष्ट्रहरूको सम्मेलनमा प्रस्तुत प्रोटोकलको पक्ष भएका आफ्नो सदस्य राष्ट्रहरूको सङ्ख्या बराबरको मताधिकार प्रयोग गर्न सक्नेछन् कुनै सदस्य राष्ट्रले आफ्नो मताधिकार प्रयोग गरेमा त्यस्तो संगठनले आफ्नो मताधिकार प्रयोग गर्न पाउने छैन वा त्यस्तो संगठनले आफ्नो मताधिकार प्रयोग गरेमा कुनै सदस्य राष्ट्रले आफ्नो मताधिकार प्रयोग गर्न पाउने छैन धारा तेह्र एक महासन्धि लागू भएको कुराको अधिनमा रही अनुमोदन वा सम्मिलनको दशौं लिखत दाखिला गरेको हुनेछ दुई दसवटा लिखतहरू दाखिला भएपछि अनुमोदन गर्ने औपचारिक रूपमा पुष्टि गर्ने वा सम्मिलन गर्ने प्रत्येक राष्ट्र वा क्षेत्रीय एकीकृत सङ्गठनको हकमा यो प्रोटोकल त्यस्तो दस्तावेज दाखिला गरेको तिसौँ दिनदेखि लागू हुनेछ धारा चौध एक प्रस्तुत प्रोटोकलको उद्देश्य र प्रयोजनसँग मेल नखाने आरक्षण राख्न पाइने छैन दुई जुनसुकै समयमा पनि आरक्षणहरू फिर्ता लिन सकिनेछ धारा पन्ध्र एक कुनै पनि पक्ष राष्ट्रले प्रस्तुत प्रोटोकलमा संशोधन प्रस्ताव गर्न र संयुक्त राष्ट्रसङ्घका महासचिव समक्ष स्वप्रस्ताव पेश गर्न सक्नेछन् त्यसपछि महासचिवले त्यस्तो प्रस्तावमा विचार वा निर्णय गर्नका लागि उनीहरू पक्ष राष्ट्रहरूको सम्मेलनको पक्षमा भए वा नभएको कुरा उनीहरूलाई सूचित गर्ने अनुरोधसहित प्रस्तावित संशोधनहरू पक्ष राष्ट्रहरूलाई पठाउनेछन् त्यस्तो सम्मेलनको जानकारी दिएको चार महिनाभित्र कम्तीमा एक तिहाई पक्ष त्यस्तो सम्मेलनको पक्षमा भएको अवस्थामा महासचिवले संयुक्त राष्ट्रसङ्घको तत्वावधानमा सम्मेलन बोलाउनेछन् महासचिवले पक्ष राष्ट्रहरूको दुई तिहाई बहुमतबाट पारित भएको कुनै पनि संशोधन महासभामा अनुमोदनका लागि पेश गर्नेछन् र तत्पश्चात् सबै पक्ष राष्ट्रहरू समक्ष स्वीकृतिका लागि पेश गर्नेछन् यस धाराको उपधारा एक अनुसार ग्रहण र स्वीकृत गरिएको संशोधन ग्रहण गरेको मितिमा कायम रहेका पक्ष राष्ट्रहरूमध्ये स्वीकृतिको लिखत दाखिला गर्नेको सङ्ख्या दुई तिहाई पुगेको मितिले तीसौं दिनदेखि सो संशोधन लागू हुनेछ ते सो संशोधन कनै पक्ष राष्ट्र ने स्वीकृति को लिखत दाखिला मिति दिनदि सो राष्ट्र को लागू होने स्वीकृत राष्ट्र को हक में संशोधन बाध्यात्मक होने धारा सोह संयुक्त राष्ट्र संघ का लिखित सूचना दिए पक्ष राष्ट्र प्रस्तुत प्रोटोकल्ला परित्यागक्ने महासचिव ने सूचना प्राप्त मिति वर्ष पीछे परित्याग प्रभावकारी धारा सत्र प्रस्तुत प्रोटोकल लिपि पहुंचयोग्य स्वरूप में उपलब्ध कराइने धारा अठार प्रस्तुत प्रोटोकलको अरबी चिनिया अंग्रेजी, फ्रान्सेली रसियाली तथा स्पेनेली भाषाका लिपिहरू समान रूपमा प्रमाणित हुनेछन् जसको प्रमाणस्वरूप सम्बन्धित सरकारहरूबाट पूर्ण अख्तियार पाएका देहायका हस्ताक्षरकारी अधिकार सम्पन्न प्रतिनिधिहरूले प्रस्तुत प्रोटोकलमा हस्ताक्षर गरेका छन् यो थियो अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि र शैक्षिक प्रोटोकल दुई छ